नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार तब्लु पाँच मेघालसँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु डट रेडियोपी लगन गरेर विश्वको जनसुकै गुनामा रहेर पनि कार्यक्रम अर्पण शुभ साँझको व्यवसायलाई सुनिराख्नु भएको छ कार्यक्रम अर्पण शुभ साहाजको व्यवसायमा मलाई प्राविधिक मित्र विष्णुजीले सहयोग गरिराख्नु भएको छ भने तपाईँकै लोक संगीतको म दिवस मगर कार्यक्रम अर्पण शुभसाजको व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौ बेलुका साँझ सात बजेपछि करिब करिब साढे सात बजेसम्म तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय कार्यक्रम अर्पण शुभसाजको व्यवसायमा हामी तपाईँलाई दुईवटा नम्बरबाट स्वागत गर्ने गर्दछौँ शून्य पाँच सय बत्ती पाँच सय तेत्तिस बाटो भएर आफ्ना आफन्तर परिवार प्रयोगहरूलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ कार्यक्रमको सुरुवातमा कोही मित्र हुनुहुन्छ भनेर विष्णुजीले इशारा गरिराख्नु भएको छ उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार नमस्कार हजुर कहाँबाट बोल्दै हुनुहुन्छ जी आज पार्वती अन्टी स्मृति यति बेला कोरागबाट स्मृति सम्पर्कमा हेलो कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा मैले उहाँको आवाजलाई सुन्न सकिराखेको छैन विष्णुले मिलाउने कोसिस गरिराख्नु भएको छ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो Hello, नमस्कार का बाटे को को बाटा जी दिन दिन के हो हजारीत हम्मी कार्यक्रम सब गांव को साली सब मैं अब अल्कि मदन ताम चिंता नक्ट्रो दाज होंकर जी कार्यक्रम में आने भू खुशी लगे आना होगा अलग छुट्टी नमस्कार यति बेला कुरा लामा आउनु भएको थियो आफ्नो हजुर अञ्जनाजी के कसरी बिताइरहनु भएको छ दिनहरू बसिब अनि आजको दिन तपाईँको के कसरी बित्यो अञ्जनाजी हो? सम्पूर्ने सम्पूर्ण धादिङबाट अन्जना घन आउनु भएको थियो आफ्नो आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ म एउटा मिठो लोकदरी भाका सुन्छ म त तिम्रो मायामा हराउँदै गए हिजो भन्दा झन आज आज भन्दा झन भोलि सानो तिमीलाई मैले मन पराउँदै गए अब क्रममा लागि नहुं मत तिम्रै माया मामा जन राजा आज भाजा जान बोली सानु तिमलाई मैले मन एक आ तिमी दी गाए यहां तिमी देखी माड़ा मा, तिम्रै मायामा हराउँदै गाए हित भन्दा झन आज आज भन्दा झन भोले सानु तिमीलाई मैले मन हराउँदै गाए हित भन्दा झन आज आजभन्दा झन भोली सानो तिमीलाई मैले मन हराउ हिजोभन्दा झन जा, आज आजभन्दा झन भोलि सानो तिमीलाई मैले मन पराउँदै गए शीतल गुरुम अनि टिकापनको सुमधुर आवाजमा सजिएको इलोकजेरी भाकालाई कार्यक्रम अर्पण शुभसाहस व्यवसायमा राखिसकेका छौँ तपाईँको सम्झना सन्देश पनि लिइराखेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो तपाईँको लागि पनि कार्यक्रममा आउन सक्नुहुनेछ हामीले बजाउने लोकदोरी भाका मार्फत आफ्ना आफन्तजन घर पुरा लगात पाएका सम्पूर्ण प्रयोजन मित्रहरूलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ कोई मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ मकनपुरबाट अशोक हजुर जी आजको दिन के कसरी बिताउनु भाकाहरू धेरै मनपर्छ सुन्छु अब के गर्नु फोन लाग्दैन दिदी हुन्छ हजुर पनि बल्ल बल्ल लाग्यो हुन्छ अशोकजी कार्यक्रममा आउनु भएको छ सम्झना सन्देश हजुरको लागि धन्यवाद हाम्रो कन्ट्रोल आउनु भएको बाटोको लागि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 Hello, नमस्ते कोराक साथ जी खाना भयो? -खान सम्झना सर्वप्रसाम हहादुरको लागि प्राविधिक दादाको लागि अनि मेरो कोरङमा बस्नुहुने साथीहरू सन्जु सरिना शान्ति पुध कुमार अनि सोनी अनि भोलप बस्नुहुने प्रमिला अनि मेरो बाबा मम्मी अनि दादा अशोक कुमार तामाङ अनि भौजू मिना कुमार तामाङ र कतारमा बस्नुहुने श्रीमानको लागि अनि दाई बुद्धि बहादुर तामाङ अनि वीरबहादुर तामाङ र मलेसियामा बस्नुहुने दाई प्रेम कुमार तामाङ अनि देवारलाई र मलाई जोनिसा भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि जोनिसा कार्यक्रममा आउनुभयो जोनिसा तामाङ आउनु भएको थियो विधा भएर गइसक्नु भएको छ तपाईँ यसो नि राख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्फ एक सय र प्राविधिक मित्र विष्णुजीले सहयोग गरिराख्नु भएको छ भने म बोली राखेको मित्र तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस मगर फेरि बोलेको मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार, नमस्कार दिन के मन हुन्छ कार्यक्रममा आउनु भएको छ एकैछि तपाई कतिसलाई सम्झाउन चाहनुहुन्छ अंकल अनि यति बेला कुरा निस्मा तामाङ आउनु भएको थियो आफ्नो आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ दुईवटा बाटो तपाईँको लागि खुल्ला गरिराखेका छौं शून्य छप्पन्न पाँच त्रिसठी तीन सय बत्तीस र शून्य छपन्न पाँच त्रिसठी तीन सय तेत्तीस तपाईँ कार्यक्रममा आउँदै गर्नुहोला अब भने एउटा मिठो लोकदोरी भाग राख्छौ र त्यसपछि फेरि कार्यक्रममा उपस्थित हुने दोरी भएका पछि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु तपाईँ सुन्दै हुनुहुन्छ हुन्छ कार्यक्रम साथीहरूमा निशोरी पार्वती रेणुका स्मृति म र मन्सु भनेर चिन्ने नचुने सम्पूर्ण त्यति बेला कोराकबाट मन्सु तामाङ आउनु भएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ फेरि पनि गई मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो दादा नमस्कार हजुर कहाँबाट बोल्दै हुनुहुन्छ खोराक अमिसा अनिसा आजको दिन के कसरी बिताउनु भयो बसी बस्छ भन्नु पऱ्यो अनि खाना खानु भयो कि नै हाम्रो पनि भएको छैन एकैछिन पछाडि हुन्छ अनिसाजी हुन्छ कार्यक्रममा आउनु भएको छ सम्झना सम्झुको लागि राख्न चाहनुहुन्छ पार्वती सुनिता अनि सम्पूर्ण हुन्छ अमिषाजी कार्यक्रममा आउनुभयो आउँदै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार यति <muchasim> बेला खराकबाट अमिषा आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ हामीलाई पनि फोन गरिराख्नुहुन्छ र आफ्नो आफन्त इष्टमित्रलाई पनि सम्झना सन्देश बाँडिराख्नुहुन्छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ बिताउनु भयो तपाईँले हेलो दादा आज बसी बसो भयो साधारण अनि सुखलाल तोशन तामाङ सोनाम तामाङ अनि पार्वत तामाङ फुलमाया तामाङ अनि अशोक तामाङ सपिन तामाङ कुमार तामाङ शान्ति लामा रमेश तामाङ दीवा, र अन्तिममा सनक तामाङ भनेर चिने नचिने सम्पूर्णको लागि यति बेला कोराकबाट सनक तामाङ आउनु भएको थियो आफ्नो आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ हामी कार्यक्रमको अन्त्यतिथि पनि छौँ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो नमस्कार, नमस्कार दादा नमस्कार हजुर कामटको बोल्दै हुनुहुन्छ म पुरक भट्ट शुक्ला लामा दादा पुरक भट्ट शुक्ला लामा शुक्लाल जी आजको दिन के कसर बिताउनुभयो तपाईले एस्तो दादा भन्दैतिर गए आज हजुर घुमेर आउनु भयो किनकि साथ छ हामी एकैचिन बजारको एउटा मिठो लोभद्री भाका बजाउँछौं 3 मार्च त तपाईको कसलाई सन्जना सन्देश राख्न चाहनुहुन्छ सरप्राइज हजुरका लागि के धन्यवाद अनि मेरा घरपरिवार लागि हजुर अनि प्राय विद्यार्थीहरुको लागि शुक्लाजी कार्यक्रम खुसी लाग्यो आउँदै गर्नु होला अहिले भने छुटिन्छ आ, लामा आउनु भएको थियो र आफ्नो आफन्त राखेर विदा भइसक्नु भएको छ हामी कार्यक्रमको अन्त्य अन्त्यतिर आइपुगेका छौँ सामुदायिक रेडियो अर्पण एक सय चार पाँच सँगै इन्टरनेट अनलाइन गरेर सुखमा रहेर पनि कार्यक्रम अर्पण शुभसाहजालाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद कोराकबाट स्मृति तामाङ कोराकबाट शङ्कर लामा अञ्जना घलान धादिङबाट आउनुभएको थियो मकानपुरबाट अशोक थिङ कोराक साथबाट जोनिसा तामाङ कोराकबाट निस्मा तामाङ कोराकबाट मन्सु तामाङ कोराकबाट अमित शाह कोराकबाट सनक तामाङ र अन्तिममा फोन गर्ने साथी कोराकबाट शुक्ला लामाले फोन गर्नुभएको थियो फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्दै एक दिनजतसम्म मेरो आवाजलाई रेडियो स्ट्रेडसम्म फर्नाउने प्राविधिक मित्रका लागि विष्णुजीप्रति विशेष विशेष आभार प्रकट भन्दै तपाईँकै लोकसंगीतको सहयात्री म दिवस मगर पनि कार्यक्रममा एउटा मिठो लोकदेरी भाकालाई छोड्दै आजको कार्यक्रम अर्पण शुभ साँझको विश्खलाबाट उजिनुपर्छ नमस्कार हे रे को माया तुम कले हेरे को माती होता श्रेन बन के एक से चार थोपलो पांच मेगा हार तथा स्त्री रोग संबंध